नमस्कार अर्पण सबैका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमारेकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल सुरुमा राष्ट्रिय प्रसङ्ग आज डेठस तात्कालीन राजा ब्रेन्द्र शाहको वंशना सुने गरी दरबार हत्याकाण्ड भएको बाह्र वर्ष पुरा भएको छ दुई साल जेठ उन्नाइस गते भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो शुक्रबारको रात्रिभमा भएको हत्याकाण्डमा तत्कालीन राजा वरेन्द्र रानी ऐश्वर्य युवराज देपेन्द्र अधिराजकुमार निराजन राजकुमारी श्रुतिसहित नौजनाको मृत्यु भएको थियो नेपाली राजनीतिमा दरबार हत्याकाण्डलाई राजतन्त्रको अवसानको सुरुवातका रूपमा हेरिन्छ घटनापछि गठित छानबिन समितिले तात्कालीन युवराज दिपेन्द्रले हत्याकाण्ड घटाएको बताए पनि धेरैले त्यसलाई स्वीकारेका छैनन् नारायणहिटी दरबार सङ्ग्रहालय उद्घाटनका क्रममा तात्कालीन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले हत्याकाण्डको पुन छानबिन गर्ने बताएपछि कार्यान्वयन हुन सकेन केही वर्ष यता मात्रामा लागु बरामद गर्नुले चितवनमा यसको कारोबार व्यापक रहेको बुझिएको छ डइजेपाम ब्रोफिन फेरागन खैरो हिरोइन गाँझा चरेस लगायतका लागु औषध बढी मात्रामा बरामद भएको जिल्ला प्रकारलेको तथ्याङ्कमा छ उल्लेखित लागु औषधमध्ये नेपालबाट गाजा र चरेस भारत लगिन्छ भने बाँकी बेरगन्जको रक्सोल र भैरवाको स्नोली नाकाबाट नेपाल भित्राइन्छ लागु औषध कारोबारका लागि चितवन मुख्य केन्द्र बन्ने गरेको छ भारतबाट ल्याइएको लागु औषध काठमाडौँ पोखरा पुर्याउन र धादिङ मकवानपुरबाट गाँझा चरेस भारत लैजान चितवनकै बाटो भएर प्रयोग हुने गरेको प्रहरीको भनाइ छ प्रहरीका अनुसार चितवन हुँदै अन्य जिल्लामा लागु औषध कारोबार हुने भएकाले अन्य ठाउँको तुलनामा यहाँ कम मूल्यमा यसको किनबेच हुने गरेको छ तर बजारमा लागु औषधको अभाव रहेमा भने साबिकको मूल्यभन्दा दोब्बर तेब्बर में इसको किनबेज होने को प्रहरी जनाये आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा लागु औषध कारोबार सम्बन्धमा तिसवटा मुद्दा दर्ता भएका छन् दुई हजार अडसठी उनासत्तरीमा मुद्दाको संख्या चौबिस र दुई हजार सडसठी अडसट्ठीमा एघार तथा आर्थिक वर्ष छैसठी सडसठीमा मुद्दा सङ्ख्या तेइस रहेको छ जिल्ला प्रकारले चितवनका अनुसार लागु औषध कारोबारसँग सम्बन्धित दुई हजार अडसठी उनासत्तरी एकदेखि छजनासम्म पक्राउ परेका छन् त्यस्तै आर्थिक वर्ष उनासत्तरी सत्तरीमा पनि धेरैमा सजनासम्म लागू औषध कारोबारमा संलग्न पक्राउ परेका छन् जिल्ला प्रहरी कार्यालय चिदनले शनिबारदेखि विशेष सुरक्षा कार्यवाही अभियान सञ्चालन गरेको छ जिल्लाको भरतपुर नगरपालिका क्षेत्रका विभिन्न स्थानहरू शङ्कास्पद व्यक्ति सवारी साधन स्थानहरूको तलाशी पक्राउ एवं विभिन्न स्थानहरूमा हुन सक्ने गैर क्रियाकलाप रोकथाम गर्न अभियान शुरू गरेको जिल्ला प्रहरी कार्यालय जनाएको छ यो कार्यक्रम एक हप्तासम्म रातको विभिन्न समयमा भरतपुर नगर क्षेत्रका फरक फरक बिसवटा संवेदनशील स्थानहरू र आवश्यकता अनुसार जिल्लाका विभिन्न स्थानमा सञ्चालन गर्ने समेत जिल्ला प्रहरी कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको अभियानमा प्रहरी निरीक्षकको कमान्डमा तीन सेक्टर अन्तर्गत जुनियर प्रहरी अधिकृतको कमान्डमा बेसवटा चेक पोइन्ट रहने तथा ट्राफिक एवं महिला प्रहरी समेतको अधिकतम सहभागिता हुने गरी सञ्चालन गर्ने विज्ञप्तिमा उल्लेख छ अभियानका लागि राति प्रहरी अधिकृतहरू सहित एक जना प्रहरी परिचालन हुनेछन् चितवनमा क्रियाशील मानवाधिकार कर्मीहरूले दलहरूको गैर जिम्मेवारी पनाका कारण दण्डहिनता बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् एमनेस्टी इन्टरनेसनल नारायणी समूह तेत्तिसको आयोजनामा शनिबार भरतपुरमा भएको बढ्दो दण्डहिनता खस्कदै मानवाधिकारका मूल्यन्यता विषय अन्तर्क्रिया कार्यक्रममा वक्ताहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन् कार्यक्रममा पूर्व सांसद भीमबहादुर श्रेष्ठले निर्दलीय सरकारको निर्माणले लोकतन्त्र नै धरापमा परेको बताउनुभयो लोकतन्त्रको संस्थागत विकास हुन नसक्दासम्म दण्डहीनता अन्त्य हुन नसक्ने श्रेष्ठको भनाइ छ मानवाधिकार बालकृष्ण पौडेलले बाबुराम भट्टराई नेतृत्वको सरकार हटाएर वर्तमान सरकारको निर्माण गरेर दलहरूले कमजोरी गरेको औल्याउँदै झन् बढेर जाने अवस्था सिर्जना भएको बताउनुभयो शान्ति समाजका पूर्व केन्द्रीय उपसभापति उद्धव लोहनीले जिम्मेवार पार्टीका नेताहरूले आचरण सुधार गर्न सके कानुनी राज स्थापना सघाउ पुग्ने धारणा व्यक्त गर्नुभयो त्यस्तै इन्सक संयोजक मुकुन्द दाहालले अधिकार कर्मीहरू नभई कानुनको पक्षपाती बन्नुपर्नेमा जोड दिनुभयो नेपाल प्राध्यापक संघका महासचिव प्रकाश अधिकारीले माओवादीका कारण दण्डताले प्रशय बताउनुभयो कार्यक्रममा अधिकार कर्मीहरू मिना खरेल चोलेन्द्र कुमार पण्डित विश्व बास्तोरा महेश कुमार पौडेल पत्रकार महासंघ उपाध्यक्ष रमेश कुमार पौडेल लगायतले बोल्नु भएको थियो कार्यक्रम एमनेस्टी इन्टरनेसनल नारायणीसम्म तेत्तिसका संयोजक अर्जुन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो <laughs> फ्यान्सी व्यवसाय सङ्घसँग आबद्ध रहेको शृङ्गार तथा कस्मैटिक व्यवसायहरूको भेलाले शृङ्गार तथा कस्मैटिक समन्वय उपसमिति गठन गरेको छ समितिको संयोजकमा नेहमद मिया संयोजक सहसयोजकमा केशव राज अधिकारी सचिवमा असीम पौडेल सहसचिवमा कृष्ण रिजाल कोषाध्यक्षमा विशाल गुप्ता र प्रवक्तामा चक्रबहादुर कुबर रहेका छन् रत्नगर उद्योग वाणिज्य सङ्घको आयोजनामा शनिबारदेखि दुई दिने व्यावसायिक मत्स्यपालन सम्बन्धी तालिम सुरु भएको छ तालिमा माछा पालन गर्दै गरेका र नयाँ व्यवसाय सञ्चालन गर्न खोज्ने व्यवसायलाई पोखरी निर्माणका लागि स्थल छनौट माटो तथा पानीको गुणस्तर पहिचान नेपालमा सिफारिस भएका बढी उत्पादन दिने उन्नत माछाका जातहरू माछाका भुरा राख्नु पूर्व तयारी पोषण तथा आहार रोग र रोकथामका उपायका विषयमा प्रशिक्षण दिएको छ तालिमा मत्स्य विकास केन्द्र भण्डाराका प्रमुख एवं वरिष्ठ मत्स्य विकास अधिकृत शङ्कर दाहाल र जिल्ला कृषि विकास कार्यालय वरिष्ठ मत्स्य विकास अधिकृत हिरालाल भुसा प्रशिक्षण दिनुहुनेछ माछा व्यवसायमा लामो समयदेखि लाग्नुभएका मत्स्य व्यवसाय संघका केन्द्रीय महासचिव अमेरिका अधिकारी माछापालक व्यवसायी बुद्धि चौधरीले आफ्नो अनुभव आदान प्रदान समेत गरेका छन् तालिमको उद्घाटन कार्यक्रममा सङ्घका अध्यक्ष दिपक कर्मचारीले व्यावसायिक रूपमा अगाडि बढ्दै गइरहेको माछा पालन व्यवसायलाई व्यवस्थित गर्न पूर्वाधार निर्माणदेखि नै ध्यान दिनुपर्ने भएकाले तालिमले माछा किसानका लागि लाभदायक हुने बताउनुभयो तालिमका संयोजक तथा सङ्घका कृषि प्रवर्धन समिति संयोजक भीमनारायण श्रेष्ठले तालिमको औचित्यमाथि प्रकाश पार्दै व्यवसायलाई परिष्कृत तथा प्रवर्धन गर्न तालिम महत्त्वपूर्ण हुने बताउनुभयो रत्नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिपक कुमार कर्मचारीको अध्यक्षता तथा तालिम व्यवस्थापन समितिका संयोजक ईश्वरी प्रसाद अर्यालको सञ्चालनमा भएको उद्घाटन कार्यक्रममा रत्नगर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर बेस्रवाल कार्य समिति सदस्य तथा अन्य उद्योगी व्यवसाय लगायतको सहभागिता रहेको थियो चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घको आयोजनामा शनिबार देवघाटमा वृद्ध ब्रिद वृद्धलाई दुध वितरण गरिएको छ अन्तर्राष्ट्रिय दुध दिवसको अवसरमा स्वच्छ दुध पियौँ स्वास्थ्य जीवन जिउँ भन्ने हेतुले धार्मिक स्थल देवघाटमा रहेको गलेश्वर वृद्शमा रहेका वृद्ध ब्रिद ब्रिद वृद्धलाई खुवाएर दुध दिवस कार्यक्रम मनाइएको कार्यक्रमका प्रमुख अतिथि एक स्वामी अद्तानन्द गिरि गिरिजी अतिथि में जिला पशु कार्यालय का वरिष्ठ पशु चिकित्सक डॉक्टर रामकुमार कार्की जिला वििकासितिथि चितवन का आयोजना अधिकृत प्रकाश पौड़ पं पशुपंशी रोग अन्वेषण केन्द्र डाक्टर बोधनाथ अधिकारी जिला पशुसेवा कार्य का पशु चिकित्सक तेजबहादुर रिजाल खरीपाटी डो प्रमुख विश्वराम खड़का लगायत ने दूध सेवन को महत्वबारे बोलने संविधानसभा निर्वाचनलाई मध्यनजर गर्दै नेकपा एमाले सञ्चालन गरिरहेको घर गर घरमा गर एमाले कार्यक्रम अन्तर्गत शनिबार भण्डारमा घर दैलो तथा कोणसभा सम्पन्न भएको छ नेकपा एमाले निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नम्बर एकका क्षेत्रीय इन्चार्ज इम सिंह लक्ष्यक्षता राष्ट्रीय प्रतिनिधि परिषद सदस्य दावा दोर्ज लमुख आतिथ्यता कार्यक्रम भारत हो कार्यक्रम कमिटी क्षेत्रीय कमिटी गांव कमिटी वडा कमिटी का पदधिकारी जनवर्गीय तथा भातृ संगठन का प्रतिनिधि सहभागिता रहें कार्यक्रम में जिला कमिटी सदस्य पुष्प केसि क्षेत्रीय कमिटी सदस्य पहाडिया चौधरी खण्डराज खरेल निसा लामा ममता कुबर जल्लु चौधरी युवा सङ्घ चितवनका सचिव एकराज खरेल अखिल नेपाल किसान सङ्घ भण्डाराका अध्यक्ष धर्मराज कण्डेल गाउँ कमिटी अध्यक्ष फडिन्द्र पाठक राष्ट्रिय बुद्धिजीवी परिषद भण्डाराका सदस्य पूर्णबहादुर थापा लगायतले बोल्नु भएको थियो नेपाल औषधि व्यवसाय सङ्घ चितुवन लायन्स क्लब अफ नानगढ मिटाउन युवा जागृति पिप्ले र दिवंगत मेघनाथ स्मृति प्रतिष्ठान लोथरको संयुक्त आयोजनामा पिप्लेमा शनिबार नि शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ शिविरमा दुई सय चौरात्तरजनाको स्वास्थ्य परीक्षण गरी नि शुल्क औषधि समेत वितरण गरिएको थियो शिविरमा एक सय महिला र अठासीजना पुरुषले सुगर र प्रेसर जाँच गराएका थिए त्यस्तै पचासजनाले आँखा जाँच गरेकोमा सातजनाको मोतिया बिन्दुको समस्या देखिएको छ मोतिया बिन्दु आज आँखा अस्पताल भरतपुरमा अपरेसन गर्ने आयोजकले जनाएका छन् नेपाल औषधि व्यवसाय सङ्घ शाखा कार्यालय चितवनका सदस्य रामहरि लम्सालको समय जगत्तामा भएको शिविरमा मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरको प्राविधिक सहयोग रहेको थियो शिविर सञ्चालनका लागि विभिन्न औषधि उत्पादक कम्पनी र परेवा सामुदायिक वन उपभोक्ता समितिले सहयोग पुर्याएका थिए ग्यास विक्रेता सङ्घ जिल्ला समिति चितवनको शनिबार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले जीवन कुमार श्रेष्ठको अध्यक्षतामा एक्काइस सदस्य नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरेको छ नवनिर्वाचित समितिको उपाध्यक्षमा बाबुराम सापकोटा सचिवमा सर्वीन श्रेष्ठ मन्जु देवी दाहाल रहनु भएको छ त्यस्तै अधिवेशनले सहसचिवमा शालिग्राम पोखरेल कोषाध्यक्षमा सूर्यप्रसाद देवकोटा र सहसचिवमा कृपा अधिकारीलाई निर्वाचित गरेको छ ग्यास विक्रेता महासङ्घका केन्द्रीय अध्यक्ष ज्ञानेश्वर अर्याल प्रमुख अतिथि रहेको कार्यक्रम निवर्तमान अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा भएको थियो वातावरण संरक्षण शिक्षक सङ्घ चितवनको चौथो साधारण सभा अरुणदय उच्च माध्यमिक विद्यालय गीतानगरमा हिजो सम्पन्न भएको छ कार्यसमिति चयन गरेको छ मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष एमबहादुर परियारको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको थियो सभाले दुर्गा भट्ट अध्यक्ष भीमलाल आचार्य र इन्दिरा सुवेदी उपाध्यक्ष ऋषि खनाल सचिव र गणेश सुवेदी कोषाध्यक्ष रहेको नयाँ कार्यसमिति गठन गरेको छ अन्य सदस्यहरूमा चेतनाथ बास्तोला बलराम पौडेल उमाकान्त रेग्मी रामकृष्ण कण्डेल दधिराम पौडेल शिवनारायण चौतारिया मदन खनाल रहनु भएको छ स्वतन्त्र पत्रकार सङ्घ रूपन्देहको उल्टो साइकल यात्री टोली चितवन आइपुगेको छ गत जेठ पन्ध्र गते मेचीबाट यात्रा सुरु गरेको गरी टोली चौथो दिन शनिबार चितवन आइपुगेको हो टोली शनिबार पूर्वी चितवनको पर्सासम्म आइपुगेको हो चितवन आइपुगेको टोलीलाई आज स्वतन्त्र पत्रकार सङ्घ केन्द्रीय समिति जिल्ला तथा जिल्ला शाखाले सम्मान गर्ने भएको छ शान्ति र प्रेस स्वतन्त्रताका लागि हाम्रो अभियान भन्ने मूल नारकका साथ रूपन्देही शाखाले उल्टो साइकल यात्रा आयोजना गरेको हो टोलीमा शाखा सदस्य वीरेन्द्र पाण्डेले उल्टो साइकल यात्रा गरिरहेका छन् उनलाई अन्य चारजना पत्रकारले मोटरसाइकलमा स्कटिङ गर्दै आएका छन् टोली आज नानगढ हुँदै नवलप्रासी प्रस्थान गर्नेछ ब्रिटिस काउन्सिल र नेल्टा चितवनको आयोजनामा शनिबार वान डे रोड सो कार्यक्रम सम्पन्न भएको छ जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा प्रमुख अतिथि रहनुभएको कार्यक्रम नेल्टा चितवनका अध्यक्ष बटुकुलाल तामाङको अध्यक्षतामा भएको थियो कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयका तिसभन्दा बढी अङ्ग्रेजी विशेष शिक्षकहरूको सहभागिता रहेको थियो कुम्ब्रोज गाविसलाई आज नमुना गोबरग्यास गाउँ विकास समिति घोषणा गरिँदैछ राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्र सौराको सक्रियता तथा बुढेरात्ती उपभोक्ता समिति कुम्रोजको आयोजनामा आज कुम्ब्रोज गाविसलाई नमुना गोबरग्यास गाउँ विकास समिति घोषणा गर्न लागि श्री माध्यमिक विद्यालय गवै कुम्रोज दिनमा आयोजना हुने कार्यक्रम बिहान नौ बजेपछि सुरु हुनेछ अब पालो अर्पणरोचनावासको अर्पणजनावासमा हाम्रो प्रश्न छ माओवादीको विभाजन भ्रम मात्र हुनसक्ने कङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलको आशंका प्रति तपाईँ के भन्नुहुन्छ ए त्यस्तै लाग्छ बी आशंका मात्र र सी माओवादीलाई गिराउने काम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 पालो ट्राफिक खबरको यति बेला नारायण हेटोडा बिरग सडक खण्ड खुल्ला छ त्यसै गरी नारायग मुगलिन मुगल औबिसे काठमाडौँ मुगलिन पोखरा, पोखराम नारायण सडक खण्ड पनि र्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा संसारभरेकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो ध्रुवराज विमस्कार